सुन्नेवाजको माध्यम गोपाल सिंहको घरमा तेस रात भात खाने बेलामा कोहोलो मच्यो भान्सा तयार भएपछि बुढी मान्छे आफै बुढालाई ढाक्न ओम्खोरा बोकेर गाएकी थिइन् तर बुढा बोल्दै बोलेनन् लालटिनको उज्यालोमा राम्ररी बुडाको अनुहार देखिएको थिएन बुढीले दे अङ्खरा भुइँमा राखेर रा, बुढा मान्छे निधाएको भन ठानेर झकझकाउँदै ज़ग उठाइन् तर बुढा मान्छेको चालचुल थिएन ए के भो हँ बुढी आत्तिएर चिच्याइन् के भो आमा आमाको आवाज सुनेर भान्सा कोठाबाट जेठो आइपुग्यो बाबु हेर बा बोल्नुहुन्न के भो के भो आमाले रुँदै भनिन् बा बा शमशेरले पनि बाउलाई झकझकायो तर पनि कुनै उत्तर आएन अब ऊ पनि आत्तिएको थियो त्यस बेलासम्म सबै छोराछोरी नोकर चाकर कोठामा भेला भइसकेका थिए भान्साको र अरू कोठाको पनि सबै लालटिन ल्याएपछि त्यो कोठा झलमल्ल उज्यालो भएको थियो सबैले देखे गोपालसिंह मस्त निन्द्रामा निधाएका थिए आमा रोएको देखेर भर्खरै चार वर्ष पुगेकी मिठु पनि रुन लागेकी थिइ माइली साइली पनि रुने तर्खरमा थिए सबै किम कर्तव्य विमोड भएका थिए ए माइला जा जहाँ पल्लो घरको बैदार काकालाई लिएर आइज कान्छा त साइलालाई साथी लिएर तलबाट कम्पाउन्डर काकालाई साथै लिएर आइज समशेर बहादुरले भाइहरूलाई हर्याएको थियो पन्ध्र मिनटपछि नै बैदार काकालाई लिएर विराज आइपुगेको थियो उमेरमा गोपाल भन्दा केही कान्छा बैदारसँग गोपाल सिंहको मन मिल्थ्यो दुवै दुःख सुखको कुरा गर्थे उनी आज सरकारी बैदार नभए पनि बिस वर्षको उमेरदेखि चार वर्ष अघिसम्म चिर चिराङ डाँडा मण्डलको बैदार बसेका थिए तर बैदारी छोडे पनि गाउँमा परिआएको कानुनी कागजपत्र बुझ्ने बुझाउने भएकाले सबैले उनलाई बैदार मानेका थिए ए बाबु ए भाउजू तलप्पो सार्नुपर्छ ए बुहारी तुलसीको मोटर गाडी अब कुनै केही बाँकी छैन होइन कस्ता रहेछन् यी माजन हामी सबैलाई यसरी झुक्याउलान् जस्तो लागेको थिएन शमशेर सबैको जाने बाटो उही हो बाबाइ ढिलो चाँडो मात्रै हो अब इनको राम्रोसँग सद्गत गर्ने तयारी गरौँ हामीले गर्ने यति मात्रै हो अबलाई भैदार बुढाले गोपाल सिंहको नारी छामेर छाती सुनेर सबै गतिविधि जाँचेपछि निर्णय दिए त्यसपछि सबै परिवार एकै स्वरमा कोकोहोलो गर्न लागे रनमाया बैदार बुढाका कुरा सुन्न असाथ लडिहालेन् कान्छा कम्पाउन्डरलाई लिएर आइपुग्दा गोपाल सिंहलाई तुलसीको मठमा पुर्याइसकेको थियो शमशेर बहादुरलाई कम्पाउन्डर देख्नसाथ केही आश जागेर आयो तुलसी मठमै लडाएको बाबुलाई पनि उसले जाँच्न लगायो तर कम्पाउन्डर बुढाले छातीमा यन्त्र लगाएर जाँचे पनि आफ्नो यन्त्र झोलामा थम्क्याउँदै टाउको हल्लायो भोलिपल्ट बिहानै शङ्ख बज्न सुरु भएको थियो रातैदेखि गोपालसिंह खड्का महाजनको घरमा खबर सुन्नेहरूको भिड जम्मा भइसकेको थियो निकै धेरै मानिसहरू जम्मा भएर बुढोको लास रातभरि रोँगे बिहान शङ्क ध्वनि सुनेपछि त मानिसहरूको ओहिरो नै लागेको थियो आफन्तर खाल वंश आइसकेपछि लप्सी बोटे गहिरी गाउँ मुनिकै खोलाको घाटमा बुढाको सद्गत गरिएको थियो गोपाल सिंह महाजनका मलामी पनि धेरै नै भएका थिए झन्नै आठ नौ सय मलामी हुनु भनेको ठुलै ख्यातिको कुरा भएको थियो हुन पनि वरपर सबै ब्लकका सबैजसो ठुलाठालु आएका थिए यसरी भोलिपल्ट बिहान बुडाको अन्त्येष्टि क्रिया पनि चाँचे खोलाको किनारैमा गरियो बुडाको इच्छा पुग्यो गाउँमा गोपाल सिंहको निकै प्रतिष्ठा थियो बुढालाई प्राय सबै नै स्नेहपूर्ण आदर सम्मान गर्थे यसपल्ट बुढाको मलामी जाँदा एउटा अचम्म चाहिँ सबैले महसुस गरे यसपल्ट बुडाको मलामीमा एउटै भोटे थिएनन् नत्र गाउँमा एकहोरो शङ्क बजेपछि सबै घरबाट कम्तीमा पनि एकजना मलामी पुग्ने चलन त्यहाँ वर्षौँदेखि चल्दै आएको हो झन्नै साठी घर भएको त्यस गाउँमा पाँच घर भोटेका थिए बाबुको चिता पखारिसकेपछि निराश भएको शमशेरले मलामीको अनुहार हेरेको थियो महाजन मान्छे धर्मात्मा हुन् कति छिट्टै खरानी भए दुई घन्टा पनि लागेन हो मलामी मलामीमध्ये कोही भन्दै थिए होइन असारको महिनामा पनि आज पानी परेन सबै उनको धर्मको प्रताप हो नत्र हामी भिजेर भत्तेरो हुन्थ्यो अर्को कसैले थपेको थियो ए यी नागथेप्चीहरू किन एउटै पनि आएनन् हँ आज यिनले के गर्न खोज्दैछन् हौ अब विचार गर्नुपर्छ है अस्ति सीताराम अधिकारीको मलामीमा त दुई घर आएका थिए आज त एउटै घरका पनि छैनन् इनले सल्ले गरे जस्तो छ है साथी हो अचुत ढुङ्गेलले भने यो कुरो कानमा परेपछि शम्शेरले पनि मलामीतिर टहर गर्ने गरी हेर्यो हो कोही पनि आएको थिएन घर घरमध्ये दुई घरमा त उसका सहपाठी नै छन् ऊ छक्क पर्यो तेह्र दिनको कामभरि पनि कुनै भोटेको अनुहार शमशेरले देखेन वल्लो गाउँबाट जान्ने चिन्ने मध्ये पनि भोटे जाति एउटै आएन भोटेको नाउमा उसको गोठमा दुध ठेक्का गरेर व्यवसाय गर्ने जना भोटे थिए तिनीहरू सिवाय अरू कोही देखिएन उनीहरूको बुद्धि आएन तेह्र दिने शुद्धि शान्तिको भोजका लागि गाउँको सबै भोटेका घर पनि निम्तो गर्नु शमशेरले हराएको थियो तर त्यो निम्तो मान्न पनि कोही भोटेहरू आएनन् अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यम एउटा सानो